नमस्कार तथा शुभ प्रभात बिहानी ओषासँगै बिहानी प्रहरको कार्यक्रम शुभ बिहानीमा तपाईँ सम्पूर्णलाई स्वागत छ प्रविधि कक्षबाट मित्र विष्णु अनि आवाजबाट कार्यक्रम प्रस्तुत म सूर्य ठकाल सुनिरहनु भएको छ हामीलाई प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय र इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु गरेर सुनिरहनु भएको छ कार्यक्रम शुभ बिहानीमा रहेर हामी चारवटा चरणहरू लिएर आउने गर्दछौँ जसमध्ये कार्यक्रमको पहिलो चरणमा आजको पञ्चाङ्ग प्रस्तुत हुनेछौँ भने कार्यक्रमको दोस्रो चरणमा तपाईँकी ग्रह गोजर समेटिएका बाह्रवटा राशिफल प्रस्तुत गर्नेछौँ भने कार्यक्रमको तेस्रो चरणमा रहेर आज रेडियो अर्पण एक सय चार तब्ल प्रसारण हुन्छन् त सोको जानकारी कार्यक्रमको रूपरेखा का प्रस्तुत गर्नेछौँ भने कार्यक्रमको चौथो यानि कि अन्तिम चरणमा बहिरौँ आज पर्नुहुने तपाईँका जन्मदिनका शुभकामनाहरू शब्दहरू प्रस्तुत गर्नेछौँ त आउनुहोस् कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु कार्यक्रमको पहिलो चरण आजको पञ्चाङ्गबाट आज मेथी विक्रम सम्मत दुई हजार सत्तरी साल जेठ महिना तिन गति शुक्रबार तदनुसार दुई हजार तेह्र मे सत्र तारिक यत्रो कार्यक्रमको पहिलो चरण आजको समय रहेको छ गरिराखेको पेसाबाट मन अगाएको छ भने काम गर्दा अहिले विचार गर्नुपर्ने सानातिना कुरामा तपाईँको मन जाने देखिन्न जे काम गर्न पनि एकदम विचार पुर्याउनु पर्ने देखिएको छ भने मेहनती भावना पलाउने देखिएको छ यात्रा हुने देखिन्छ परिवारजनबाट पनि त्यति राम्रो सहयोग पाउने देखिएको छैन आफ्नो विवेकको प्रयोग गरेर मात्र अगाडि बढ्नुहोला कर्कट राशि दबाईको दो काम दोधारमा पर्न सक्ने खालको दिन रहेको छ सामान्य कुराको निर्णय गर्दा एकदम ध्यान पुर्याउने पर्ने देखिन्छ सोचेर अगाडि बढ्नुहोलाको लागि यो समय खासै कामको लागि उपयुक्त रहेको देखिन्न पढाइ लेखाइतिरबाट राम्रो प्रगति हुने खालको दिन रहेको छ खानपिनमा सावधानी अप्नाउनुहोला <Konyarashi> तब को नौकरी आर्थिक लाभ होने खालको दिन रहूति करने सा। <Klarshi> मानसिक सुख प्राप्त होने खालको दिन रहने देखिश विभिन्न ठाव को, को यात्रा होने खाल योग राशि धार्मिक एवं सामाजिक काममा लाग्नुपर्ने खालको समय रहेको देखिएको छ धनलाभबाट हर्ष उत्पन्न हुने खालको समय रहेको छ शैक्षिक गतिविधिबाट सफलता मिल्ने देखिन्छ धनु राशि हुनेहरूका लागि आजको दिन सानातिना कुरामा तपाईँलाई आँखै लाग्दै छैन जे काम गर्न पनि तपाईँले कडा परिश्रम गर्नुपर्ने देखिन्छ तपाईँको लागि आजको दिन त्यति राम्रो रहेको देखिन्न पढाइ लेखाइतिरबाट राम्रो प्रगति हुने खालको समय रहेको देखिएको छ मनोरञ्जनमा समय बित्ने भोग तथा विलासिताको सामान आदि खरिद गर्नुहुने खालको दिन रहेको देखिन्छ खानपिन राम्रो हुने खालको समय रहेको छ भने समयको ख्याल गर्नुहोला मीन राशि मेन राशि हुनेहरूका लागि आजको दिन बाइकको काम दोधारमा हुन सक्ने खालको दिन रहेको देखिन्छ सा, सामान्य कुराको निर्णय गर्दा पनि सोचेर मात्रा गर्नुभयो हुनेछ आर्थिक लाभको समय रहेको छ यो तपाईँकै ग्रह गोचर समितिका बाह्रवटा राशिफल कार्यक्रमको दोस्रो चरणमा प्रस्तुत गरिसकेका छौँ र प्रवेश गर्न चाहन्छौँ कार्यक्रमको तेस्रो चरण कार्यक्रमको का रूपरेखातर्फ अहिले हामी कार्यक्रम शुभ बिहानीमा रहिरहेका छौँ यस पछाडि तपाईँ ठिक आठ बजीसम्म तपाईँ विविध गीत सङ्गीतहरू सुन्न सक्नुहुनेछ आठ बजीदेखि आठ पाँचसम्म ट्राफिक खबर आठ पाँचदेखि नौ बजीसम्म तपाईँ नेपाल चौधारी नौ बजीदेखि नौ पन्ध्रसम्म नेपालवाणी समाचार सुन्न सक्नुहुनेछ भने नौ पन्ध्रदेखि दस बजेसम्म कार्यक्रम लोकजङ्का सुन्न सक्नुहुनेछ स्वयं मेरो साथमा रहेर दस बजेदेखि दस पन्ध्रसम्म अर्पण समाचार दस पन्ध्रदेखि एघार बजेसम्म तपाईँ कार्यक्रम आधुनिक यात्रा सुन्न सक्नुहुनेछ सहकर्मी साथी प्रतीक्षाको साथमा एघार बजीदेखि एघार दससम्म अर्पण खबर सुन्न सक्नुहुनेछ भने एघार दसदेखि मध्याह बाह्र बजीसम्म कार्यक्रम जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ सहकर्मी साथी सम्झना र मेरो साथमा रहेर बाह्र बजीदेखि बाह्र पन्ध्रसम्म नेपाल वाणी समाचार बाह्र पन्ध्रदेखि दिउँसो एक बजीसम्म ननिष्ठ बलिउड सुन्न सक्नुहुनेछ एक बजीदेखि एक दससम्म अर्पण खबर एक दसदेखि दुई बजीसम्म तपाईँ चम्पा चमेली सुन्न सक्नुहुनेछ दुई बजीदेखि दुई दससम्म अर्पण समाचार सुन्न सक्नुहुनेछ भने दुई दसदेखि तिन बजीसम्म कार्यक्रम अर्पण समर्पण सुन्न सक्नुहुनेछ बुद्धि कङ्क्रिटले प्रायोजन गरेको साथी प्रतीक्षाको साथमा तिन बजेदेखि तिन पन्ध्रसम्म नेपालवाणी समाचार सुन्न सक्नुहुनेछ भने तिन पन्ध्रदेखि चार बजेसम्म तपाईँ कार्यक्रम अर्पण क्विज टाइम सुन्न सक्नुहुनेछ एटिट्युड मल्टी लर्निङले प्रायोजन गरेको साथी सुभाषको साथमा चार बजीदेखि चार दससम्म तपाईँ अर्पण खबर सुन्न सक्नुहुनेछ चार दसदेखि पाँच बजीसम्म तपाईँ विविध गीत सङ्गीत सुन्न सक्नुहुनेछ पाँच बजेदेखि पाँच बचिससम्म अर्पण बुलेटिन सुन्न सक्नुहुनेछ भने पाँच तिसदेखि छ बजीसम्म विविध गीत संगीत सुन्न सकूने छ बजी देखि छत्तीसमाल बाणी समाचार सुन्न सकूने वाली छत्तीसदि साझ सात बजेसम तपण स्थानीय समाचार सुन्न सकूने सात बजेदि सातीसम कार्यक्रम सा। अर्पण सुब साज सुन्न सकूने शीतल इंटरप्राइजेस प्रायाजन करी प्रतीक्षा को साथ में सातीस देखि आठ बजेसम्म तपाईँ साझा खबर सुन्न सक्नुहुनेछ भने आठ बजेदेखि आठतिससम्म नेपाल वाणी समाचार आठ पैचालिसदेखि नौ पन्ध्रसम्म बिबिसी नेपाली सेवा सुन्न सक्नुहुनेछ नौ पन्ध्रदेखि दस बजेसम्म तपाईँ श्रोती सम्वेक सुन्न सक्नुहुनेछ दस बजेदेखि दस पन्ध्रसम्म नेपाल एफएम समाचार दस पन्ध्रदेखि एघार बजीसम्म खोलदोली डट सुन्न सक्नुहुनेछ र त्यस हामी केही समयको लागि विश्रामतर्फ लाग्नेछौँ र हाम्रो प्रसारण सेवा बन्द रहनेछ र पुनः भोलि बिहान तपाईँको माझमा चार बजीदेखि पाँच बजीसम्मको बिचमा पर्व विशेष र पर्वसम्मलाई लिएर उपस्थित हुनेछौँ भने पाँच तिसदेखि पाँच पचपन्नसम्म तपाईँ प्रभात बाढी सुन्न सक्नुहुनेछ छ बजीदेखि छत्तिससम्म साझा खबर छत्तिसदेखि सात बजीसम्म बाढी बहस सात बजेदेखि सात पन्ध्रसम्म अर्पण स्थानीय समाचार र त्यस पुनः तपाईँको हाम्रो भेट कार्यक्रम सुपब बिहानीमा हुने र सम्पूर्ण जति पनि समाचारमूलक प्रस्तुतिहरू प्रसारण हुँदै आइरहेका छन् सो सबैको प्रायोजन होटल स्टार ब्याङ्कवेटले प्रायोजन गरेको हो कार्यक्रमको तेस्रो चरण कार्यक्रमको रूपरेखा प्रस्तुत गरिसके पछाडि अब पनि प्रवेश गर्न चाहन्छौ कार्यक्रमको चौथो यानि अन्तिम चरण तपाईँकै जन्मदिनका शुभकामना फुलको डालीमा बसेर तिमी हाँस यो माया तिमीलाई तिमी लाख वर्ष बाँच यो खुसी यो रमाइलो आऊ मिलेर बाँडो यो खुसी यो रमाइलो आज जन्म दिनु पर्नुहुने तपाईँ सम्प्रदालाई र आजको दिनमा भने हामीलाई एउटा शुभकामना रूपले शब्द प्राप्त भएको छ रत्नगर एक निवासी हाम्रो प्यारी छोरी समीक्षा हालको आज परेको तेह्रौँ जन्मदिनको यो शुभ अवसरमा हामी उसलाई जन्मदिनको यो शुभ अवसरमा असलीपालिका चालिका प्रत्येक पाइला पाइलामा सफलता मिल्दै जाओस् प्रत्येक यात्रामा सफलता मिल्दै जाओस् हरेक चाहनाहरू इच्छाहरू यो वसन्तमा सबै पुरा हुन् भन्दै शुभकामना दिन चाहन्छौँ भनेर लेख्नुहुँछ शुभकामना दिनेहरूमा हजुरबुवा हजुरआमा हुनुहुन्छ मोतिलाल दाहाल दिलकुमारी दाहाल त्यसै आमा र बुवा हुनुहुन्छ जनार्दन दाहाल त्यसै गरी प्रमिला दाहाल अङ्कल आठीहरू ज्ञानेन्द्र दाहाल गीता दाहाल सानो अंकल डोलनाथ दाहाल भाइहरूमा शिशिर दाहाल सोहन दाहाल जगरी गरी बुढी हजुरआमा हुनुहुन्छ बिना आचार्य मामा घरतर्फ धादिङ जोगीमा राण नौमुदीबाट पनि शुभकामना दिन चाहन्छौँ भनेर टिपाउनु भएको छ आमा बुवा लक्ष्मी प्रसाद त्यसै पौडेल ठुलो मामा माइजहरू हुनुहुन्छ प्रमोद त्यसै गरी माया पौडेल त्यसै गरी माइजूहरूमा हुनुहुन्छ माइलो मामा माइजूहरू हुनुहुन्छ विनोद पौडेल दुर्गा पौडेल सानो मामा सन्तोष पौडेल त्यसै गरी भाइ बहिनी सम्पूर्ण हिमावंशु हिमानी पौडेल सँगै समस्त पौडेल परिवारले एकैसाथ आज परेको जन्मदिनको यो शुभ अवसरमा समीक्षा दाहाललाई धेरै धेरै जन्मदिनको लाखौँ लाख शुभकामना दिन चाहन्छौँ भनेर हामीलाई पत्र पठाउनु भएको हो र यही शुभकामना सँगसँगै हाम्रो तर्फबाट पनि समीक्षा दाहालको लागि जन्मदिनको शुभकामना रहन्छ कार्यक्रम शुभविहानीको तर्फबाट र यही शुभकामना सँगसँगै अब पनि हामी कार्यक्रमबाट छुटिनुपर्ने बेला भइसकेको छ कार्यक्रम सुन्नुभयो प्रत्यक्ष रूपमा होस् या इन्टरनेट अनलाइनमा तपाईँ सबैलाई धेरै धन्यवाद अनि धन्यवाद यदिका जेलसम्म प्रविधि कक्षबाट सिखाउने मित्र विष्णुलाई पनि र कार्यक्रम शुभ बिहानीको यो श्रृङ्खलाबाट कार्यक्रम प्रस्तोता म सूर्य ढकाल पनि बिदा हुन चाहन्छु हवस्तो नमस्कार शुभ दिन शुभ समय